Ha, ha, ha, ha. सानै अपवित्र भयो भने चाहिँ होइन पवित्र पारेर चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यही भएर यताकिनी टेन्स उताकै नि टेन्स होइन दिमागमा ठुलो झर्का लगाइसकेपछि चाहिँ जिन्दगीमा चाहिँ मान्छे एकदम पापी भयो भने पछि धर्मात्मा बन्छ रहेछ कि यो चाहिँ इतिहासले भनेको कुरो हो होइन यो रिमेक्सले भनेको कुरो होइन होइन इतिहासले चाहिँ पुरा त्यो डाँकु रत्नाकार पनि बाल्मिकी भनेको भनेर भनेको छ होइन अब मलाई चाहिँ बाल्मिकी नै बन्छु भन्ने चाहिँ लागेको छैन तै पनि यो नचाहिँदो कुरा सुनेपछि एकचोटि हल्का कान पवित्र गर्नु चाहिँ यो पण्डित सुट्ठोलाई भेट्नु चाहिँ आइरहनु चाहिँ मेरो पुरानो हबी हो होइन अनि हबी भनेको के हो तपाईँलाई थाहा छैन भने चाहिँ शब्दकोश पल्टाएर हेर्दै गर्नुहोस् होइन यो पण्डित बुढोको घर छ यही योग्यारे हो पण्डित सुट्ठो पण्डित सुट्ठो आशा हेर्दैन त हो बुढोले हेलो बुढोलाई चाहिँ घिउ पसाउने कि क्या हो पुत्तालाई घिउ पर्दैन हो होइन मान्छेलाई त पछ क्या होला हेलो पण्डित छुट्टो आ... तिक्सी डाके पो आएको भयो नि त तँ आइरह नि आ... त अब एस भने सु एउटा कुरो होइन पुच्चोहरूको कुरो के सोल्टे तेरो बाउलाई झिक्या भने के बोला अब यहाँ मैले आ... ए बाउलाई पो भयो नि म बो बोलाइरहन्छ अब बाबुलाई <laughs> त यहाँ किन आएको भन् त आठ सोल्टे तिमी धेरै हाँगन होइन तिम्रो आवाज सुनेस मेरो भ्याजा फ्राई हुन्छ क्या त्यही तिमी चाहिँ एकछिन हल्का साइड लागेको पऱ्यो यो मान्छे त्यसै साइड लाग्दैन कि कता एउटा हल्का टफी हालेको थिएँ टफी भनेर फेरि खान होला होइन सोल्टाहरूलाई ओ सोल्टे टफी खान्छस् म त टफी खाँदैन त अब बरु पाएँदेखि कफी खान्छु नि त अब आस यो पुरै बुझ्दैन कि यो सोल्ट्रीमा तालमा लगाएन म बिस टी होइन क्या सोल्टे खान्छस् भने कि चक्लेट हो खान्छु नि त म त अब खाइरहन्छु नि त अब चकलेटिक सोल्टे ल एउटा चक्लेट खाऊ होइन तिमी चाहिँ उ त्यो परोछ नि त्यहाँ चाहिँ पुरै दही चिउरा घिउ केरा के के बाँडिरहेको छ अरे सोल्टे होइन त्यहाँ गएर खाँदै गरेर म चाहिँ एकछिन बसी आउँछु है सोल्टे भयो नि त म त अब रान्छु त राज एउटा ह्याङलाई चाहिँ बल्ल पन छाइयो क्या पण्डित सुट्ठो राज बोल्दैन क्या बुढो त हरे कृष्ण हरे राम मरे पछि परम धाम नारायण नारायण नारायण नारायण नारायण बाबु रिमिक तिमी बिहानैदेखि आज मेरो घरमा आएर किनक बोलाइरहेका छौ मलाई हरे कृष्ण हरे राम मरे पछि परम धाम नारायण नारायण नारायण हेर्नुहोस् न, ना न, ना न। पण्डित भाउ कुरो दे के हो भन्दाखेरि कान अलिकति अपवित्र भयो होइन तपाईँले स्वस्तानी सुनाएर अलिकति पवित्र पार्दिनु हुन्थ्यो कि भनेर आएको कि मैले चाहिँ हरे कृष्ण हरे राम मरे पम परमधाम नारायण नारायण नारायण नारायण ना, ना, बाबू रेमिक्सानी हल में न नारायण ना, ना। हरे कृष्ण हरे राम मरे पम धाम नारायण ना, तुमने जो बेला मैं सो जस्तु लगाए सुस्तानी सुना मिलते अत सुस्तानी सुनने सारे इच्छा भेदी तुम्हें सुस्तानी समय में सुनना हरे कृष्ण हरे राम मरे पाम नारायण नारायण नारायण जादा चाहिँ होइन है पण्डित नि आमालाई फेरि त्यो अस्ति चाहिँ शराब्दै गर्नु जाँदाखेरि बाटोमा लुगा छोटो छोटो लाउनेसँग भेट्याएको रो चाहिँ भनिदियो होइन पण्डितजी भन्दै होइन कृष्ण हरे रे पछि प्रमधाम चुब्लाक बजेट डङ्का बरू तल म सोच्दाखेरि सुनाउँछु अब यो कुबेलामा सोच्दाखेरि सुनाउनु लागेको होइन तँलाई म यमरममा चाहिँ केही पनि भन्दिनँ नराइनँ एकैचोटि लगाए लोकहरूले अनेक अलङ्कार पनि राम्री भएर राजाऔला कि भनेर हरि कृष्ण हरे राम। परम धाम हात्तीको अगाडि पछाडि लागेको बेलामा हात्तीले नवराज राजालाई नवराज ब्राह्मणलाई सुनको कमाण्डो अभिषेक गरेर माला गर पनि पहिर नारेने, नारेने, नारेने, नारेने, नारेने, राज पण्डित बाबु एकछिन एकछिन एकछिन राज क्या दामी आइडिया दिएछ नि हो स्वस्तानीले त हात्तीलाई राजा खुन्न लगाउने भनेपछि त हाम्रो देशमा चाहिँ त्यो राजा शोषक भयो सामन्ती भयो भनेर होइन राजालाई वाट्टै हालिसकेको अवस्थामा होइन टक्क हाम्रो देशमा नि हात्तीलाई चाहिँ पुरा माला दिएर राजा खुन्न लगायो भने हल्का यो पढे लेखेको रिमिक्स होइन एसएलसीमा तिनवटा फुलि तेस्रो डिभिजन ल्याएर पास गरेको कुरो तपाईँलाई पनि थाहा छ त्यो कुरो चाहिँ तपाईँलाई थाहा छ भने त्यो हात्तीलाई पनि थाहा हुन्थ्यो कि पण्डितज्यू हो त्यही भएर चाहिँ हात्तीले हल्का ठ्याक्क हान्दिइहाल्थ्यो कि एट्याच हान्दिदिन्थ्यो कि होइन एकदम ठिकै एकदम राम्रो कुरो गर्नुहुन्थ्यो पण्डितज्यू हो <laughs> खुल्यो बाटो खुल्यो तिम्रो मेज पिरिटी खुल्यो आई होइन गाउँभन्दा तल नझर्या पनि धेरै दिन भएको थियो है यो गाउँमा के को पसल खुलेछ यस्तो मे ओ अङ्ग्रेजी त जान्दै जान्दिनँ याम ए के के लेखा छ नेपालीमा भन्दाखेरि चाहिँ मे मे मे, मे... बुरो आभो के लेखे होला भाइ यो म्यारिज बुरो भनेको के मतलब हामीलाई भित्रै गरेर सोध्ने हो अब कष्ट राम्रो केटी पो बसेर रहेछ के होला यो म्यारिज बुरो भनेको के भनौँ अब बहिनी भनौँ भने रिसाउने होला दिदी भनौँ भने फेरि केटीहरूको त उमेरै कहिले बढ्दैन अहिले म दिदी भन्ने उमेरको छ भन्छ है अब आन्टी भनौँ भने तँलाई डाक तेरो अङ्कलको बुढी हो म भन्दि है के भन्ने के भन्ने लास्टै दोधार मात्रै पऱ्यो भने म त के भन्ने होला बरु नाम पनि के सुन्ने है पहिलो भेटमै नाम के के भन्ने है जे पर्ला पर्ला आन्टी भनौँ कि क्या हो बाउ आन्टी त नभनौँ के भनिदियो होला त खै आइटा आयो ल आइटा आयो त्यो बाहिर मेरि मेरिज बुरो लेखा छ मेरिज का संस्थापक अध्यक्षज्यू भनिदिन्छु तिस भने मेरिज बुरोको अध्यक्षज्यू नमस्कार कस्तो रिसा हो कि क्या हो मेरिज बुरोको अध्यक्षज्यू नमस्कार ओ भाइ <laughs> <laughs> के भयो कसलाई खोजेको तिमीले हो एकदम ठिक भाइ भन्दैछ मलाई नि दिदी भन्नु सजिलै हो नि भो दिदी होइन ठाडै अन्टीमै जाउँ नजाउँ क्या अरे ए म्यारिज भुरो गीदी त्यो बाहिर बोर्डमा है म्यारिज भुरो भनेर लेखेर छ है अनि यहाँ चाहिँ के चकलेट पाइने ठाउँ हो कि मिठाई पाउने ठाउँ हो यो ओ भाइ म्यारिज भुरो होइन म्यारिज ब्युरो पढ्न त एकदम जाने छु है म्याट्रिकमा हेट्रिक गरेको मैले है अनि यो के अरे के भन्नुभयो म्यारिज के अरे म्यारिज ब्युरो गाउँ घरतिर त्यो आजभोलि तासलाई म्यारिज भन्छ अरे भन्ने त थाहा थियो है तर यो के मिठाई पसल हो यो मिठाई पसल हो ओहो कुले मिठाई उठाई यो, शिवरो त त्यस भए तिमी गाउँबाट आगो तिमीलाई किन सबै कुरा चाहियो मलाई नयाँ कुरो देखेपछि नि उत्साह बढेर आउँछ के वाला, वाला के होला कसो होला भनेर जान्ने चाहिँ लास्टै इच्छा बढेर आउँछ कि मलाई त्यही भएर जान्न खोजेँ क्या मैले तिमीलाई साँच्चै भन्नै पर्ने हो भन्नै पर्यो नि यो न अब खानेकुरोको पसल हो भने अब म त पहिलोचोटि आएको उद्घाटनमा आएको मान्छेलाई के केही खुवाउनु परिहाल्छ फेरि आफूलाई बिहानैदेखि एकदम भोक पनि लागिरहेछ है कस्तो कस्तो मान्छेहरू आउँछ फेरि के भन्ने होला म्यारिज ब्युरो भनेको तिमीलाई अझै थाहा छैन थाहा छैन थाहा भएको भयो त जस्तो हेर बाबु तिमलाई के, के थाहा रहन्छ तिमी कल कल बग आगो। कल बग्ने खोलाबाट आएको भन्नाले अब कल कले गाउँ होइन त्यो गाउँमा म त गएको थिएँ जान चाहिँ होइन तर तिमीलाई चाहिँ देखिन नि फेरि त्यतिखेर त्यो चौतारीसम्म पुगेका थिएँ एउटा कामले गएको थियो त्यहाँ चाहिँ म चाहिँ फर्किहाले ओहो हो त्यस्तो भयो ल ठिक छ पहिला म तिम्रो तिमीले क्वेसन गरिहाल्यो होइन यहाँ चाहिँ के छ भन्दाखेरि म्यारिज ब्युरो भनेपछि यहाँ बिहा गराइन्छ कि हेर्नु मेरो पनि पण्डितजीले स्वस्थानी पढा बेलामा छिट्टै बिहाको नजिक नजिक पुग्न पाऊ भनेर स्वस्थानी माताको किताबमा ढोकेका थिए है श्री स्वस्थानीको परमेश्वरीको प्रभावले आज यस्तो बेगरी ठाउँमा आइपुगे है अब त कस्तो मजा हो भने अनि मेरो पनि बिहा हुन्छ त अब ओहो कहाँ त्यतिकै जे भने ती जता भए त्यति बेगर हुन्छ त तिमीलाई के थाहा छ ल किन थाहा होइन मलाई त एकदम अब आइडियामान भइसके त्यो श्री स्वस्थानीमा सत्तरी वर्षको बुढो शिव शर्माले त तिम्रो छोरी तिनी भए देउ नत्र तिमीहरूलाई श्राप दिएर म हत्या गरी मर्छु मात्र के भनेको थिए त्यो बिचरा सात वर्षको गोमालाई बिहा गरिदिए अब त यहाँ आएर मलाई बिहा गरिदिने भाइ गरिदेऊ नत्र तिमीलाई श्राप दिन्छु भनेर यो म्यारिज ब्युरोलाई श्राप दिएर प्राणवायु खिचेर म त आत्महत्या गर्दिन बेरलाउँदिन बाबा हुँदैन बाबु तिमी फर्किन्छ होइन हेर्नुहोस् है मैले भनिदिएको छु म त स्वस्तानी सुनेर आए मान्छे हो दिनी गराइदिने भाइ गराइदेऊ नत्र यो म्यारिज ब्युरोलाई श्राब दिएर प्राणवायु खिचेर मर्न तयार भइदेऊ गरिदेऊर्म लग्यो भने चाहिँ सुन्दो रहेछु भनेपछि भाइ तिमी चाहिँ बिहे गर्नु पर्यो दिन त बिहे गर्नु पर्यो मान्छे पनि हिन्दीको नाम हिन्दीका <laughs> प्रियङ्काको नाम लिने फेरि त्यस्तै चाहियो प्रियङ्का चोपडा आफू चाहिँ कति नै राम्रो प्रियङ्का चोपडाको नाम लिएर आज यहाँनिर अनि सुनेज बिउलो भएपछि त त्यो इन्डियाको हिरोनीहरू पनि केटा चाहियो भनेर फोटो छोड्न आवश्यक होला नि है ओ भाई पखो पख बेरो यहाँ धेरै काम छ तिमी यहाँ अनावश्यक बहस नगर तिमी गइहाल त जाऊ श्राफ दिन्छु हेर्नुहोस् है म स्वस्थ सुनेको छु मेरो बिहे हुनु पर्यो त्यसको लागि मैले के प्रक्रिया पुऱ्याउनु पर्यो ल भन्नुहोस् प्रक्रिया पुराएर आउन चाहन्छु तिम्रो श्रापले चाहिँ हामीलाई केही पनि हुन्न हेर भाई होइन त्यो चाहिँ सत्ययुगको कथा हो श्री स्वस्तानीमा लेखेको होइन यो, यो ले चाहिँ अब के भन्छ नि यो अब कलियुग हो कि खै कि मरे पनि जान्न ल उस्तै पर्यो भने हेर्नुहोस् है फेरि ओ, तीन तीन ती ती गए आला, गए आला, हो तिमी न तिमी बत्तिस हुन्छ बाबु कस्तो कस्तो मान्छेहरू ल त बाबु तिमी गइहाल गइहाल मेरो धेरै काम छ यहाँनिर डिस्टर्ब नगर तपाईँको म्यारेज ब्युरो हो र यहाँ म्यारेज ब्युरोमा आउँदा चाहिँ धेरै कुराहरू अब हुन्छ नि आफ्नो अब सबै थोकहरू थाहा पाउ हुनुपर्छ तिमी अब एक्लै आछौ कसरी तिम्रो म्यारेज हुन्छ ए मान्छे पो ल्याउनु हो अनि मान्छे ल्याउनु पर्ने भए मैले केटी ल्याउन सक्ने भए त त्यहीसँग बिहा गर्थे नि के प्रक्रिया पुऱ्याउनु पर्यो ल भन्नु नि त म त्यो पुऱ्याइहाल्छु नि ल भन अब तिमी कतिमा पढ्छौ के गर्छौ के काम हो कस्तो केटी चाहिएको हो होइन तिमी धेरै कुराहरू चाहिन्छ त्यही भएर तिमीले म चाहिँ अभिभावक लिएर आउनु पर्यो भन्दा खोज्नु बाबु एकदम अभिभावक चाहिन्छ जा, नत्र भने तिमी जाँदा हुन्छ ए ल तपाईँको यो कार्यालय कति बजीसम्म खुल्छ भन्नु त बेलुका यो लगभग जस्तै पाँच बजीपछि बन्द हुन्छ बाबु अब ल ठिक छ म पाँच बजे भित्र मेरो अभिभावक लिएर आउँछु तपाईँ केटी एकदम रेडी बनाएर घुम्टो ओडाएर ठिक छ सिन्दुर मात्रै हल्ला बाँकी बनाएर राख्नुहोस् है म आएर ट्याक्क सिन्दुर हालेर लिएर जान्छु है बाबु यो चाहिँ म्यारेज ब्युरो हो जग्गे ब्युरो होइन यहाँ जग्गेमा केटी रेडी पनि हुँदैन होइन धेरै प्रक्रिया हुन्छ धेरै लामो प्रोसेस हुन्छ यहाँ तिमी भर्खर आज आउँदैमा केटीहरू तयार गर भन्ने त्यस्तो हुँदैन बाबु तिमी गइहाल ल हेर्नु म त नेताको पावर लगाउँछु सबै नेता चिना छु तपाईँ पाँच बजीसम्म है कस्तो कस्ता मान्छेहरू आउँछ ल नबोल्न नबोलिकन बसुनि भएन बोल्नु पनि साथै न शोच्दा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हँसाउने चौतारी एकैछिनको विश्राम पछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ रेडियो अर्पण सँगै होला। विश्रामपछि पुनः स्वागत छ अहिले तपाईँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ को जाऊ नारायण पंडित तपाईँले पच्चिस अध्यय सुनाउनु भयो होइन हात्तीले मालालाई राजा बनाउनु भयो होइन यो सोस्तानी सुने मेरो एउटा कान चाहिँ ठ्याक्कै सन्चो भयो होइन अर्को कानलाई चाहिँ अलिक त उत्पट्याङ सोस्तानी सुनाइदिनु पऱ्यो कि हरे कृष्ण हरे राम मारेपछि परमधाम नारायण नरायण नारायण तेरीमा डाका तैँले जस्तो भन्छस् त्यस्तै तैँले यता पनि यता उता पनि हो त तैँलाई सोस्तानी सुन्दर बसी ठेक्कले होइन हरे कृष्ण हरे राम मारेपछि परमधाम चुप्ला र भाग्दछस् कि तँलाई कुकुर खोलिदेऊ नारायण नारायण नारायण पण्डित भाउ धेरै हाँग नाङ पण्डित दे आमाले अस्ति त्यो केटीले भेटाएको रूप भनिदेऊ पण्डित दे हरे कृष्ण हरे राम मरेपछि परम धाम चुब्लाको बजे चुब्लाको हो बोल्दै नबोल नराइ नारायण नरायण ना नरायण ना ना मैले यसलाई के गरेँ तल चुब्लाहरू सुन् धेरै त भन्दिनँ अलिअलि मात्रै भन्छु हरे कृष्ण हरे राम मरेपछि परम धाम नारायण ना। अब यो फिल्म श्री स्वस्थानी व्रत कथा तल मैले सुनाउँछु हरे कृष्ण हरे राम मरेपछि परम धाम नारायण नारायण नारायण नारायण नारायण निर्देशक तुलसी घिमिरे आज्ञा गर्नुहुन्छ हे फिल्मका चलचित्रका दर्शक श्रोताहरू हरे कृष्ण हरे राम मारेपछि परम धाम त्यसपछि एक दिन वनविहार गर्न मन लागेछ हरे कृष्ण हरे राम मरेपछि परम त्यसपछि राजेसमल वनबिहार गर्छु भने टिगोली तालमा गएर त्यहाँ चाहिँ एउटा हाँसको रूप लिएर ढुङ्गामा वार खेल्दै गर्नु भएको बेलामा उतापट्टि सुनिल थापालाई असाध्यै राम्रो जलसाको तस्विर झल्कै याद आएर हरे कृष्ण हरे राम जलसालाई छलकला जान्छु भनेर फेरि हुर्एर राजेसमलको कोटीमा आउनुभएको थियो त्यति बेला जलसाको भर्खर भर्खर लभ सुरु हुँदैथ्यो हरे कृष्ण हरे राम मारेपछि परम राम नारायण नारायण नारायण त्यसरी सुनिल थापाले राजेसलको भेष धारेर अब जलसाको कोटीमा पुग्दाखेरि जलसाले लौ मेरो प्रेमी राजेश आयो भन्ने ठानेर अब फेरि भित्र गएर ऐना हेर्दै लिपस्टिक पाउडर खसेर कपालमा कालो खसेर अलग कपाल में जूरी लड़काउंट बाहर निस्क्र हे मेरे राजिन्न हरे कृष्ण हरे राम सुनील थाजे समाल को भेष राय को तो जल्सा देखने बितीक भूतुक्त अब यो अब के ध्यान दृष्टि हे सुनील था राजे समल बने आपूल आगे भूम था मनमन ने समझे श्रीकृष्ण श्रेष्ठ बोला अब तसरी होजे समल ये खबर पुराई दर त्याट आपू भित्र गए ढोगार बसिं हरे कृष्ण हरे राम मरे पीछे परम धाम नारायण नारायण नारायण तेस श्रीकृष्ण श्रेष्ठ भर्खरे निकले एकदम स्पीड स्पीड का साथ हरे कृष्ण हरे राम बाइक कुदा टिकोली तल में पुगे राजल सारा वृत्तांत सुनाऊ हरे कृष्ण हरे राम मरे पी परम धाम नारायण नारायण पी राजल रूल युद्ध चलो ती युद्ध चल् चल चल्द चलते अन्त्यमा बेल मरिसकेपछि कथाले समाप्त भन्ने मोड देखायो त्यसरी खन्दै मन्दे आलुबारी खन्दे यो कुरा अरूलाई मन लागे भन्दै फन्न मन नलागे नला नभन्दै अब चाहिँ तैँले मेरो दिमाग नगाएँ बाबु रिमिक्से डाँका नारायण नारायण नारायण ना। एस पण्डितजी हौ पुग्यो है एकदम तामी दिनुभयो कि यति भर्ती अब फिल्मी स्त्री स्वस्थ व्रत कथापरि सुन्यो हो होइन दुइटै कानलाई आनन्द भयो होइन पण्डित छुट्टो म चाहिँ अहिले फेरि आउँछु कि अर्को दिन पनि सोस्ताने नै सुन्न मन लाग्यो भने आइहाल्छु तपाईँले सुना मानेन भनेर चाहिँ होइन पण्डित नि आमालाई त्यो ठिट्टी भेटाएको कुरो भन्दै पुगिहाल्यो होइन म चाहिँ गएँ गुड हरे कृष्ण हरे ररेपछि परमधाम नरायण यो बजी मैले कहिले ऋण खाएर छु नरायण नरायण यसले त मलाई हैरने भनायो नराइन नरायण लागे भित्र म आफ्नै पूजापाठ गर्नलाई <laughs> नराइन आ भोइ साँच्ची त मेरिज ब्युरोले त अभिभावकले भन्यो होला त अब यो विरेकभन्दा अगाडिबाट सोचेको अहिलेसम्म सोच्या सोचे भएछु भन्यो हजुरबालाई लै भइगयो नि बुढाले अब नातिको यस्तो अवस्था देखेपछि त कोही पनि बिहा गर्दै ल बुढा फेरि चौतारीमा मारकन सुतेर बसेर छन् ए हजुरबा मा, ए हजुरबा <laughs> होइन कसले उठाउँछु फेरि मैले यहाँ सुतिलाई हजुरबा <laughs> त्यो गाउँभन्दा तल चाहिँ म्यारिज ब्युरो खुल्याएर चाहिँ है अनि बिहा गराउनु ठाउँ क्या त्यो भनेर चाहिँ अब यो उमेर भइकन मेरो बे छैन है अब स्वस्थानीमा त महादेवले यो उमेर भइसक्यो मेरो बेह छैन भनेर ध्यान दृष्टिले हेरेर सतीदेवीलाई बिहा गरेका थिएँ होइन म चाहिँ ध्यान दृष्टिले हेर्नै परेन तलतिर डुल्दै जाँदा भेटे मेरिज बुढो है तपाईँले चाहिँ मेरो बे गराइदिई हाल्नु पऱ्यो ल झट्टै हिँडिहाल्नुहोस् त जरुरी काम परिसक्यो ल हिँडिहाल्नुहोस् है के भनिस् त बजिया अहिलेसम्म कुनै इलम छैन अहिलेसम्म कुनै पेसा छैन अब मैले यो बुढो असी वर्ष भइसक्यो बुढोले चाहिँ नि बिहानै बेलुका भाताउनु छ <laughs> तेरो बाबु चाहिँ जमाना चाहिँ नि धनकोवन जनसुन गएको अहिलेसम्म चाहिँ यता एक सौको पैसा पठाउँदैन उतै चाहिँ नि लिएर बसिहाल्यो भने सुनिहाल्छु हँ यो एउटा बुढोले अँ तलाई पाल्नु कि तेरो सुहास्नी पाल्नु कि को कोलाई पाल्नु म फुस तलमाथि पऱ्यो भने तेरो हालत के हुन्छ अँ त्यो रिमिक्सै डाँका त बरु लुटेर भयो नि खान्छ त्यो कान्छु नातिको पिर छैन मलाई तेरै पिर छ तेरो बिहा छ म गरिदिँदा हेर अ सबै सही साथीहरूसँगैका साथीहरूको चाहिँ बेह भइसक्यो है उनीहरू चाहिँ आफ्नो आफ्नो श्रीमती लिएर हिँड्छन् आफ्नो आफ्नो छोरा छोरी काँधमा राखेर रा हिँड्छन् यो उमेर भइसक्यो मेरो चाहिँ बेह भएको छैन त्यति सुन लगाइसके यति हुँदा पनि यो बुढाले चाहिँ मेरो बेह नगरिदिने भनेपछि हेर्नुहोस् हजुरबा अबदेखि हजुरबा सजुरा मलाई चाहिएन है तिम्रो घरमा तिमी नै बस बुढा म चाहिँ अब केही गरेर मात्रै देखाउँछु तिमीलाई बुझौ हिँडे भाउ ए बाबु ए हेर त हजुरका चिस्काको मात्रै के थिएँ स्वात्तै हिँडे है यो त के भयो यो बाउ आमा मल्ने छोराछोरीमाथि छोराछोरीको मन चाहिँ बाटोमा हिँड्ने केटीमाथि भन्थे अँ त्यस्तै पो बोकेको थिएँ ओहो सकिन्छ उसले के विराश गर्ने हो फेरि साह्रै मुट्टुमा मुटुमा लाग्ने गरी भने यो बुढाले अस्ति भर्खर संसदीय दलको के नेता चुनिया छन् है ओली कमरेडलाई गएर भेट्छु कसो बेह नगरिदिएला नि त मेरो ओली कमरेड नमस्कार नमस्कार कुरा के चाहिँ पनि मेरो पनि नमस्कार कम्रेट! अब <laughs> हेर्नु न नेताजी मेरो यो उमेर हुँदा पनि बे भएन है हजुरबालाई बेह गर्दैन बुढा तल मेरिज ब्युरो रहेछ भनेको त बुढाले त के भन्छन् तेरो म बेसे गर्दिनँ भनेर रिसायो भने अब तपाईँलाई चुनावको बेलामा सहयोग गर्ने पनि हामी नै हो है म झन् तपाईँको पार्टीको खरो कार्यकर्ता तपाईँले चाहिँ मेरो बिहा गर्न हेल्प गरिदिन पर्यो भने कुरा के छ भने समग्र देशको नै बिहान नभइरहेको यो अवस्थामा तिम्रो मात्रै बिहे गर्ने पनि लगाइरहेको छु र मलाई पनि तैपनि तिमी मेरो पार्टीको कार्यकर्ता भएको हुनाले स्याललाई कहाँ लगायो भने अब तिम्रो पनि कतै पखेटा पलाउनलाई बिहा गर्न खोजे त्यही पनि तिमी मेरै पार्टीको कार्यकर्ता तिम्रो बिहा गर्दिन त म बन्दिनँ त्यो म्यारिज ब्युरो पनि हाम्रै पार्टीको मान्छेको पनि सुनेको छु त्यसैले एकचोटि फोन गरेर तिम्रो लागि केही सिफारिस चाहिँ म गरिदिन सक्छु चु। कुरा के छ भने फोन गयो है भाइ हेलो कुरा के छ भने यो लोके बन्ने चाहिँ मेरो मान्छे हो त्यसैले यसको चाहिँ जुन बिहेको लागि कुरो चलिरहेको छ के पहल गरिदिनु होला बहिनी अस्ति धन्यवाद धन्यवाद <laughs> है नेताजी कुरा के छ भने म चाहिँ अहिले काममा जाँदैछु बाबु किनभने भर्खरै चमचती दलको नेता बाँच्छु उस्तै पऱ्यो भने प्रधानमन्त्री पड्काउन बेरलाउँदिन त्यसैले तिमी चाहिँ लाग पछि के हेल्प गर्नुपर्छ म छु म हेल्प गर्छु धन्यवाद <laughs> आभो ए बुढाले चाहिँ हेल्प गरे है अब कोसँग हेल्प माग्यो त खै ए रामचन्द्र बुढा नै हेरिरहेछन् रामचन्द्रजी नमस्ते नमस्ते नमस्कार नमस्कार भाइ प्या गर्नु पर्यो मैले के गर्ने नि हेर्न मेरो बे गर्ने भनेको है <laughs> अलिकति आर्थिक सहयोग गरिदिनु पर्यो तपाईँले आर्थिक सहयोग त गरिदिनु हुन्थ्यो भाइ तर के गर्ने अब यहाँ ठिकै छ अब तिमीले पनि अब मलाई <laughs> हेल्प गराएको थियो चुनावको बेलामा हुन्छ अब म मेरो एकाउन्टेन्टलाई भनिराखिदिन्छु अब आएर लैजाउ त अलिअलि यसो बिहे गर्छ भनेर लैजाउँ है मैले भने फरकै पर्दैन बुढा पनि हिँडिहालेँ होला यो नेताजीहरूले नै ने सहयोग चाहिँ गर्छ नि के अब मुख्य कुरो बिहा गर्नलाई अब नेताजीको मात्रै साथ पार भएन यो हाम्रो अभिभावक पो ले भनेको छ कसलाई चाहिँ अब अभिभावक बनाएर लाने त भन्दाखेरि वडाध्यक्ष बाउ त्यो वडाध्यक्ष बाउ भएसम्म चाहिँ मलाई चिन्ता छैन के बुढाले मलाई चाहिँ लास्टै हेल्प गर्छ के बा, नमस्कार है मैले कालिम्पोङ फेरि एकचोटि बुढा नमस्कारको चाहिँ लास्टै सौखिन छन् भने नमस्कार भने के किन त हेर्नु के भयो भन्दाखेरि बिहे गर्ने भनेको म्यारिज ब्युरोले अभिभावकले भन्यो हजुर भाउ मानेनन् अब मेरो त अभिभावक भने नि बाउ भने नि आमा भने नि जे मित्र भने नि अभिभावक भन्ने तपाईँ नै हो हेर्नु तपाईँको बयान गर्नु हजार चिब्रो भएको शेख नागले त सकेनन् मैले कहाँबाट सक्नु कुरा है होइन यसले त निकै राम्रो कुरो गरेँ होइन कसरी जाने त नि होइन तँ त साह्रै राम्रो भइसिस होइन कति कलकलामा त भएको त होइन है कहिले नमस्ते गरिस् त आज अहि बुढा जान दुई दुईचोटि नमस्ते गरिदिसके नमस्ते गरिस् त भन्छ भने ए होइन लगिन त्यो मेरिज बुरो म जान्छु तपाईँ लिएर तैलाई मेरो भन्ने कुनै यही हो मेरिज बिरु अन्त भित्र बस्यो नानी होइन चिने दिनै लगाइदे आइज बिरुवाको दिदी फेरि पनि नमस्कार है नमस्ते वाला है स्तो ए मेरिज ब्युरोज बिरुवा पाइँदैन नमस्ते नमस्ते गरिहाल्छ एकदम भुलि मान्छे यो रहर गरे बेगर यस्तो यहाँ चाहिँ अब रहरभन्दा पनि सबै कुराहरू जुडाउनु पर्ने हुन्छ क्या अरे होइन अब बाबुले कति पढ्ने हो, हो के गर्ने हो सबै कुरा यहाँनिर चाहिन्छ डाटा त्यतिकै बिहे गर्ने भनेर हुँदैन है त्यही हो कुरा चाहिँ <laughs> अङ्ग्रेजीमा डिग्री गरेँ हेर्दा त त्यस्तो लाग्दैन ठिकै छ केही छैन कति पढ्नु भएको छ के गर्नुहुन्छ होइन केटो टाटो त होला खै हेर्दाखेरि त पाँचको छ नि पाँच गस्तो देखिँदैन खै के भने अब ल ठिकै छ तपाईँलाई कस्तो केटी चाहिएको हो होइन त्यो चाहिँ भनिदिनुहोस् त्यसपछि यहाँनिर अब आफ्नो सबै कुराहरू हुन्छ नि के गर्नुहुन्छ कहाँ बस्नुहुन्छ कतिजना आउनुहुन्छ कस्तो केटी चाहिएको हो सबै कुरा त्यहाँ लेखाएर दर्ता गराएर जानुहोस् अरे कति गाडी जाए ल भन् कस्तो हुन्थ्यो नि ओडा र छेवा सबैले छोडे मलाई मन परेकी, कि भित्र बाहिर गर्न जाने कि गोठको धन्दा गर्न नजाने कि <laughs> अनि <अरी, laughs> के के पो भन्थे बुढाले साँच्ची गोठको धन्दा त गरेर जानेको कन्फ्युज <laughs> oh, कन्फ्युज हो त्यस्तै हो त्यस्तै हो सुन्नुभयो त नानी अब हेर्नुहोस् टाइम चाहिँ धेरै कति तीन बन लागिसकेको छ है अब तपाईँको आज तपाईँको घडी बिग्रेछ पाँच बन्द लागिसक्यो घडी ए ए यहाँको ब्याट्री थियो फेरि फियर नै बिर्सिहाल्छ अँ पाँच बन्द लागिसक्यो त है ल ला आजको लागि चाहिँ भ्याइदिएन है तपाईँको त्यो के के छ आफूलाई चाहिने कुराहरू भनौँ अथवा तपाईँको त्यो अनुभवहरू के के छ तपाईँलाई कस्तो केटी चाहिने पहिला कुरा त्यो भयो होइन के गर्नुहुन्छ कति पढ्नुहुन्छ अब उनीहरूले सोध्ये भने मैले भन्नुपर्छ सबै कुरा त्यहाँ लेखेर छोडिदिनुहोस् त्यसपछि केटी केटी कुरा गर्दै गरौँला है यहाँनिर अब मैले हेर्दै गर्छु त्यसपछि भोलि फेरि आउनु होला अहिले चाहिँ टाइम अब अफ हुन लगाइसक्यो तपाईलाई आजको कार्यक्रम हँसाउने चौतारी कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम हसाउने चौतारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च रत्नगर एक बकुलहर यो ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुन्छ आजको कार्यक्रममा कलाकारहरू हुनुहुन्थ्यो रामु आचार्य र सम्झना श्रेष्ठ कथा सम्पादन एवं निर्देशन रहेको थियो रामु आचार्यको अर्को साता शुक्रबार फेरि पनि यस्तै रमाइलो प्रस्तुतिको साथमा उपस्थित हुने बाचा गर्दै म लक्ष्मण सापकोटा पनि विदा हुन्छु नमस्कार